जब राद जब रात पढ़ते जान हमें आपने मंला अज बड़ी समझा कहीं यो ल कि हम कति धे टाणा छर्ट एक अर् को सामिप्य में छनों हम सोच संगे अज बड़ी तड़प हमे को याद में अज बड़ी रुंचौं एक चोटी मैं एक चोटी मात्र भेटना पाएंगे कति खुशी होते हैं मस्त सोच में हमी राख अनि अँध्यारो रातमा जुनेली रातमा आकाशमा जुनलाई हेर्दै आफ्नो मायलुको महार खोज्न थाल्छौँ कहिलेकाहीँ हामी सोध्छौँ एउटा यस्तो माध्यम भइदियो हुन्थ्यो जुन माध्यमले मेरो मनको कुरालाई हाम्रो मनको कुरालाई हाम्रो आफ्नो मान्छेको मुटुसम्म पुर्याउन सकियोस् तपाईँको त्यस्तै एउटा माध्यम जुन माध्यमले तपाईँको मनको कुरालाई तपाईँको आफ्नो मान्छेको मोटुसम्म पुर्याउने छ यस्तै एउटा माध्यम बन्नको लागि सदा चाहिँ आज पनि मङ्गलबारको यो रातमा उपस्थित भइसकेको छु कार्यक्रम मोटुदेखि मोटुसम्मको साथमा म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मोटोदेखि मोटोसम्ममा आज पनि म तपाईँका सन्देशहरू तपाईँको आफ्नो मान्छेको मोटोसम्म पुर्याउने कोसिस गर्दैछु आज म आफैलाई चाहिँ आवाज अलिकति बसेको आभास गर्दैछु तपाईँलाई मेरो आवाज कस्तो लागिरहेको छ थाहा छैन सायद केही मधुरूपो सुनिरहनु भएको छ कि तर पनि आवाज थोरै बसेको आवाज भए तापनि तपाईँको मोटुको कुरालाई तपाईँको आफ्नो मोटु मोटुसम्म चाहिँ प्रश्न पुर्याउने जमर्को छु र त्यसका लागि भने तपाईँले दुई चारवटा माध्यमहरू दुईवटा माध्यम विशेषतः आज अपनाउन सक्नुहुन्छ तपाईँ स्वदेशमै हुनुहुन्छ भने हामीलाई एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यचआरएच एउटा खाली ठाउँ यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ स्वदेशभन्दा बाहिर अर्थात् विदेशमा हुनुहुन्छ भने डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास रेडियो सर्भर पेजमा गएर हाम्रो पोस्टमा कमेन्ट गर्न सक्नुहुन्छ पोस्ट चाहिँ मैले एकैछिनमा गर्ने यहाँ लानकारी दिन चाहूँ मैं पोस्ट गरने, गरने करने कोशिश करूँ तर अलिकता प्राविधिक समस्या कारण मैं पोस्ट करना सकते छुन तर पोस्ट अवश्य करने एसएमएस पैला नोग्राम में ती प्रोग्राम ती एसएमएस म कार्यक्रम में तब का ती एसएमएसरला स्थान दु तीभा अगर भाई तसएमएस करते कमेंट का ट्राई करतेहला अलीटा सुमधुर सांगीतिक आवाज सुनाऊ ते पड़ी तब कमेंट र इसिमिएसहरू लिएर उपस्थित हुनेछु सुन रहा हेतु यह निकाली समुद्र सांगीतिक आवाज तब राख मैं रेडियो सर्वर बयानबे दशमलव पांच मेगा हर्च रूड्लू डब्लू डट रेडियो सर्वर डट कम डट एनपी बासार भर तारीक्रम मोठूदि मोटूसम सुनी मन भित्र को सातचंद्र कार्यक्रम मोठूदि मोटूसम में हमी राख्ने तैक मन का मन का आवेगर तब मजेसम पुर्वने कोसिस गर्छौँ र त्यसका लागि भने तपाईँले हामीलाई स्वदेशमै हुनुहुन्छ भने एसएमएस गर्नुपर्ने हुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आरएच एउटा खाली ठाउँ यच यच र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज सक्नुहुन्छ भने तपाईँ हामीलाई कमेंट uh, कर सकूँ डब्लुडब्लू www.facebook.com डट फेसबुक डट कम स्लैस रेडिओ सर्भर पेज में गए हमने रेडिओ सर्भर को पेज में समेत पोस्ट कर सकता छो ये तैंका एसएमएस लाहूँ एसएमएस कर हाँ पे एसएमएस कर हाई दाजू खाना भैता भाषा खाना भैसकोक मूगन पानी बार्मिला मेरे मन को बी लाई मिस यू एंड लव यू भर चाहिए हाई दाजू भू थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि तपाईँको आफ्नो मान्छेले पनि कार्यक्रम सुनिरहनु भएको होला त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ अँ लेख्नुहुन्छ आदरणीय दाजु भाउजू दर्शन अनि हजुरहरूलाई मीठो सम्झना र माया भन्नुभएको छ हाम्रो तर्फबाट पनि तपाईँलाई माया र सम्झना उहाँ लेख्नुहुन्छ अँ मिठो सम्झना र माया भन्नुभएको छ र मेरो मनको मान्छेलाई पनि मुटुभरिको चोखु माया छ मे पुरानो सदरमुकामबाट सिस कुसुम ओके दादा गुड नाइट ह्याभ अ स्विट ड्रिम एन्ड आई मिस यु सो मच भन्नुभएको छ थ्याङ्क यू सो मच कल्पना तपाईँको यो एसएमएसको लागि र बहिनीलाई मैले पनि सम्झिरहेको छु भाउजूले पनि सम्झिरहनु भएको छ हामी दुवैजनाको धेरै धेरै सम्झना र आगामी दिनमा पनि यस्तै एसएमएसको हामी अपेक्षा गर्दैछौँ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ थुप्रै साथीहरूको एसएमएसहरू मेरो हातमा परिसकेका छन् लेख्नुहुन्छ हाई दाई दादा मी सुस्मी तामाङ यो जुनेली रातमा मुठीदेखि मुठीसम्मको मेरो प्यारो बिएफआरको सधैँ उसको मात्र याद आउँछ किन होला दादा अखिब भाइ भन्नुभएको छ सुस्मितजी आफ्नो मायालु हो आफ्नो मान्छे हो आफूले माया गर्ने मान्छेको याद आउनै परे नि होइन र आफूले माया गरेको मान्छेको याद नआए कसको आउनु र र याद किन आउँछ भन्नेसम्मको प्रश्नहरू छन् याद जब कसैलाई माया गरिन्छ तब याद त अवश्य पनि आउँछ अटोमेटिकली त्यसैले पनि याद किन आउँछ भन्दा पनि तपाईँलाई उहाँको धेरै माया लाग्छ उहाँसँगै रमाउने चाहना हुन्छ उहाँसँगै जिन्द जिन्दगी जिउने सपनाहरू हुन्छन् त्यसैले पनि तपाईँलाई याद आउँछ म यति भन्न चाहन्छु अर्को एसएमएस गर्नुभएको छ हेलो दादा खाना खानुभयो त भन्नुभएको छ खाना खाइसकेको छु म ठुलो थलीबाट लक्ष्मण गोले माई अल फ्रेन्ड चिन्ने नचिन्नेलाई मिस यु लभ यु भनिदिनु है दादा ओके बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अवश्य पनि उहाँहरूले तपाईँको एसएमएस पाइसक्नु भएको छ र अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना खानुभए त मिसन्जना मगर हटिया नौबाट आज मेरो मनमा बस्ने जोनलाई लव यु एन्ड मिस यु हाई भन्नुभएको छ थ्याङ्क यू सो मच जोन जोवनजीले पनि कार्यक्रम सुनिरहनु भएको छ कि जस्तो लाग्छ थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ त खबर मि शार फ्रम भैँसे छ किसेडीबाट बिरानो प्रदेश कतारमा हुने मेरो मनको साथै बालकृष्णलाई धेरै धेरै माया र सम्झना भन्नुभएको छ थ्याङ्क सो मच तपाईँकी यो एसएमएसको लागि बालकृष्णजी टाढा हुनुहुन्छ र पनि तपाईँहरू एकअर्काको कति नजिक हुनुहुन्छ त्यो मलाई थाहा छ मैले महसुस पनि गर्न सक्छु तपाईँहरूप्रति एकअर्काप्रतिको माया र तपाईँको यो एसएमएसको लागि धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुमा छ हाई दाजु म सङ्घर्षशील सङ्गीता नगरकोटी फ्रम हटिया उन्नाइस माई एसएमएस परदेशी हस्बेन्डको सम्झनामा बिछोडको दिन अङ्गाल्दै बसिरहेको छु ल कालु लभ यु एन्ड मिस यु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा मि गरीमा घलान् फ्रम भैँसै सातबाट मेरो अल फ्रेन्डहरूलाई मिस यु एन्ड लभ यु भन्छु ओके भाइ दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई चन्द्र दादा हाउ हावार यु भन्नुभएको छ सन्चै छु म भैँसे साथबाट मेरो डियर को माया सुजिता थिङ माय डियर प्रदीपलाई लव यु एन्ड मिस यु सो मच भन्छु ओके दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसमेन्सको लागि अर्को एसमएच गर्नुभएको छ नमस्कार दादा खाना भयो त सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु खाना पनि भइसकेको छ माया गर्दा के हुन्छ भनौँ भन्नुभएको छ त्योभन्दा पछाडि उहाँले के लेख्नु भएको छैन के त लेख्नु भएको थियो अवश्य पनि तर एसएमएस चाहिँ यति मात्र आयो थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि र सरी पनि भन्छु साथी नाम के थियो कुनै मैले नाम पनि पढ्न पाइनँ अर्को एसएमएस गर्नुभएको छ हाई के छ खबर दाजु इट्स मे भैँसे साथबाट करिश्मा घलान आज मेरो म्यासेज भन्नुपर्दा मसँग रिसाएर बसिरहनुहुने भएको साथीलाई अल टाइम मिसी भन्नुभएको छ लाउनको रिसाउनु भएको नि अब चाहिँ नरिसाउनु होला भन्न चाहन्छु अर्को एसएमएस गर्नुभएको छ हाई दादा के छ खबर आई एम अमिर लामा फ्रम निबुवाटार दुईबाट फुलको माला गाँसेर राख्छ राख्या छु मजम लेख्नु भएको छ यमएजेएम मजम सुशीलाको माया छ भन्नुभएको छ अलिकता केही कुरा अस्पष्ट भयो के लेख्नु भएको थियो कुनै अमिर मैले केही गलत उच्चारण गरेको भएँ सरी पनि भन्न चाहन्छु र एसएमएस अरू पनि पठाउनु भएको थियो यति मात्र आयो थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ अँ अर्को एसएमएस गर्नुभएको छ हाई चन्द्र दादा खाना खानुभयो त भन्नुभएको छ खाना खाइसकेको छु एडसिमी निशा खुलाल फ्रम हेटौँडा एघारबाट दादा आज मेरो म्यासेज भन्नुपर्दा मेरो मायालो र साथीहरूलाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ उसले मात्र माया गर्छु भन्छ एकुरो माया चल्छ म माया गरिदिएँ गर्दिनँ भन्छु भन्नुभएको छ त्योभन्दा अगाडि पनि के लेख्नु भएको थियो एकर माया कुनै हालतमा चल्दैन यो चाहिँ म भन्छु हो माया कसैलाई गर्न पाउनु मनदेखि चाहनु उसको अधिकारको कुरा हो तर आफ्नो माया जबरजस्ती अरूमाथि लाद्न खोज्नु पऱ्यो अलिकता ठुलै मूर्खता हो र यो गलत कुरा पनि हो आ, उसले माया गर्छु भन्छ भने गर्छु भन्न दिनुहोस् तपाईँलाई इरिटेट निसिम ने यदि तब कु पीड़ा पार्षद अप्ठारो महसूस कर अप्ठारो असहज महसूस करोले भन्न तिमले मै मैगौ था ठह मौ भी भीक मू तर म तिमी मैयाद ते तिमी इसो भनी रह जी लगी रहो तुम ये चाहौ भर एकचोटी तब प्रश्न कर यदि उहाँ बुझ्नु मान्छे हुनुहुन्छ भने अवश्य पनि तपाईँलाई माया गर्नुहुन्छ माया गरेर एकहरू भए पनि माया गरिरहनुहुन्छ र तपाईँले तपाईँलाई अप्ठ्यारो हुने काम उहाँले गर्नुहुन्न अवश्य पनि तर होइन तपाईँलाई अप्ठ्यारो पारिरहन्छ भने सोच्नुहोस् उसको एकहरू माया पनि कुनै अर्थ छैन थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि नाम लेख्नु भएको छैन लेख्नु भएको थियो होला तर नेपालीमा लेख्नु भएको कारणले गर्दा थोरै मात्र क्यारेक्टर आयो पुरै तपाईँको नामहरूसहित एसएमएस आउन सकिनँ थ्याङ्क यू सो मच अर्को एसएमएसको माछा हाई चन्द्रदा खाना खानुभयो त मि अनिसा थिङ कमानेबाट आजको रातमा भन्नुपर्दा माई अल फ्रेन्डलाई मिस यु एन्ड गुड नाइट भन्छु एन्ड युलाई पनि भन्नुभएको छ थ्याङ्क सो मच मलाई पनि सम्झनु भएकोमा अरू पनि थुप्रै एसएमएसहरू छन् तपाईँको कमेन्टहरू पनि आइरहेका छन् ती कमेन्टहरूलाई पनि म कार्यक्रम का का में अवश्य राखने अरु एसएमएसर पर आई ती एसएमएस कमेंटर भी आई कमेंट म कार्यक्रम में स्थान दी के साथ साथी कमेंट रही एसएमएस नोड़ चाहूँ लेख् अनिसाजीको मैले पढिक पढेन पढेको छैन रहेछु लेख्नुहुन्छ हाई चन्द्रदा खानुभयो मे अनिसा थिङ कमालीबाट आजको रातमा भन्नुपर्दा माई अल फ्रेन्डलाई मिस यु एन्ड गुड नाइट भन्छु एन्ड युलाई पनि भन्नुभएको छ थ्याङ्क यू सो मच उहाँको पढिसकेको थिएँ मैले अर्को एसएमएस गर्नुभएको छ फ्रेन्ड भन्नुभएको छ यचडिके लेख्नु भएको छ हाडिखोला कि कान्छोको हट कान्छो युनिसा माई एसएमएस स्पेसली माई लभली हट कान्छो मनिष लामालाई छोटो लाइफको लामो सम्झना एन्ड सम्झिराखी छु लभ यु भनिदिनु र होइन हजुरलाई पनि है दादा भन्नुभएको छ थ्याङ्क यू सो मच मलाई पनि सम्झनु भएकोमा र मनिषजी तपाईँलाई लभ यु सो मच भन्नुभएको छ मनिषाजीले यो सन्देश तपाईँसँग पुऱ्याउने भन्नुभएको थियो मैले तपाईँसँग पुऱ्याएको थिएँ अवश्य पनि तपाईँले यसको जवाब दिनुहुनेछ अर्को एसएमएस गर्नुभएको छ हाई दादा इट्स मे हाडी खोला एकबाट कुमारी घलान आज मेरो सन्देश भन्नुपर्दा मेरो बाबा र दादालाई मिस यु भन्न चाहन्छु र मेरो अर्ल फ्रेन्डहरूलाई पनि भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि योभन्दा पछाडि पनि केही लेख्नु भएको कि जस्तो लाग्यो यति मात्र आयो अर्को एसएमएस गर्नुभएको छ हेलो दादा के छ खबर खाना खानुभयो त भन्नुभएको छ खाना भइसकेको छ मि रोज लामा फ्रम भैँसे आठ नयाँ गाउँ उडाइदेला पछ्यौरी सम्हालेर राख मेरो रफ्तारको के दोष सम्हालिराख भन्नुभएको छ अरू पनि केही लेख्नुभएको थियो यति मात्र आयो थ्याङ्क सो मच रोजजी तपाईँको यो रोमान्टिक को लागि अर्को म्यासेज गर्नुभएको छ दर्शन मी हेटौँडा सत्रबाट सविता लामा तिमी माया गरेकै थियो माया गरे के गर्नु यस्तै भयो अह तिमी माया गरेकै थियो भन्नुभएको छ के गर्नु यस्तै भयो यस सरी भनिदिनु ल दादा भन्नुभएको छ र उहाँले जसले सरी भन्नु खोज्नु भएको छ तपाईँ सुनिरहनु भएको छ भने आ... यसो एकचोटि कुरा गर्नुहोस् <laughs> थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अरू पनि एसएमएस छन् एसएमएस गर्नुभएको छ है दादा के छ खानुभयो त मि सृजना राम रामथमी बाटो भन्नुभएको छ रमन थली हो कि उहाँले आरएएम टिएचयुएमआई लेख्नु भएको छ मैले गलत पढेको भए सरी है सृजनाजी लेख्नुहुन्छ अल माई फ्रेन्डलाई मिस यु एन्ड माई बसन्तीलाई आई लभ यु भरे अह आई लभ यु भन्न चाहन्छु मिस यु बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाइदा मेन नदिरा फ्रम हेटौँडा नादिरा रहेछ यनएए लेख्नु भएको छ अलि नादिरा फ्रम हेटौँडा नया नयाँ बस्तीबाट माई बेस्ट फ्रेन्ड अनिसा रोजिना सुप्रिया श्रीना श्रीना त्यसै गरी कञ्चन एन्ड अल क्लास फ्रेन्डलाई मिस यु एन्ड गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच नादिराजी तपाईँको यो एसएमएसको लागि अर्को स्मस्नु भएको छ हाई दाजु मेरो नाम समीर जुन मेरो प्यारी मायालु सुविनाले राख्नुभएको हो उनी मलाई धेरै माया गर्छिन् मेरो मायामा पागल भएकी छिन् तर म ऊदेखि टाढा छु भन्नुभएको छ त्योभन्दा पछाडि पनि के लेख्नु भएको थियो होला ठिकै छ समीरजी टाढा हुनुहुन्छ टाढा हुनुभए पनि तपाईँहरू एकअर्कालाई धेरै माया गर्नुहुन्छ सुबिनाजी तपाईँ पनि सुनिरहनु भएको छ भने समीरजीलाई सावन सदैव यसरी नै माया गर्नुहोला तपाईँहरू सदैव एक भएको सुन्न पाइयोस् यही चाहन्छु थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि योभन्दा पछाडि पनि केही लेख्नु भएको होला यति मात्र आयो थ्याङ्क्यु सो मच आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै गरी यतिखेर तपाईँका पनि थुप्रै देखिरहेको छु म लेख्नु भएको छ पागल प्रेमी विशाल तामाङजीले हेलो दाजु खाना भयो त म हेटौँडा बाह्र भोरलेबाट विशाल तामाङ मेरो एसएमएस भन्नुपर्दा मेरो न्यु फ्रेन्ड नेगी लाई, मिस यू टू एन्ड लभ यू टू भन्दै बिदा हुन्छु ओके बोबाई दाजु गुड नाइट हुनुभएको छ सो मच त्यसै अर्को कमेन्ट गर्नुभएको छ मनिषा मल्जीले धेरै समयको अन्तरालपछि फेरि पनि आएकी छु कार्यक्रम मुठुदेखि मुठुसम्मलाई सम्झेर मेरो सानो एसएमएसलाई स्थान दिनुहुन्छ भन्ने विश्वासको साथमा एसएमएस गरेको छु दादा झर्को नमानिकन स्वीकारिदिनु छ है भन्नुभएको छ अवश्य पनि झरको मान्यता कुरै छैन तपाईँको यति धेरै माया छ हामीप्रति उहाँ लेख्नुहुन्छ म ओहि लजालु मायाकोसँग मेरी कान्छु मणि एन्ड स्पेसली आज म मोटुभित्रको कान्छो मोटुलाई मिठो माया भन्दै म मा छुट्टिन चाहन्छु दादा बबाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अरू पनि थुप्रै कमेन्टहरू छन् एसएमएसहरू पनि छन् एसएमएसहरू पनि लिइरहेको छु म यतिखेर अर्को एसएमएस गर्नुभएको छ मैले कसको पढेँ समीरजीको पढिसकेको थिएँ हाई दादा मे भैँसी छबाट प्रदीप सिंह घोले दादा आज मेरो सन्देश भन्नुपर्दा माई डियर सुजितालाई आई मिस वेन आई लभ युट्यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिलाजीले के गर्नु दादा जति एसएमएस गरे नि हुँदैन किन हो चार चार दिदीमा दुःख लाग्छ भन्नुभएको छ अहिले चाहिँ ठ्याक्कै आएछु फेरि यही भन्ने बेला चाहिँ शर्मिलाजी थ्याङ्क्यु सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस के गर्नुभएको छ हाई चन्द्र दादा र शर्मिलाजीको बारेमा एउटा कुरा पनि भन्नुभयो शर्मिला शर्मिलाजी तपाईँको बितेका पलहरू म कार्यक्रममा स्थान दिइरहेको छु चौथो एपिसोडसम्म मैले प्रसारण गरिसकेको छु कहिलेकाहीँ समय अभावको कारणले गर्दा केही एपिसोडहरू दोहोऱ्याएको पनि छु आशा छ तपाईँले पनि सुनिरहनु भएको होला र तपाईँले झर्को मान्नु भएको छैन होला कहिलेकाहीँ दोहोऱ्याउँदाखेरि ला। झर्को लाग्छ होला तैपनि बाध्यताहरू छन् अप्ठ्यारोहरू छन् कहिलेकाहीँ नियमित गर्न नसक्ने परिस्थितिहरू पनि छन् यो परिस्थितिहरूलाई तपाईँले बुझ्नुहुन्छ थाहा छ अर्को स्मेस गर्नुभएको छ हाई चन्द्र दादा वाट्सएप खानु भयो त मि सुस्मिता आज मेरो मामु र बाबालाई आई मिस यु र हजुरलाई पनि बबाई दादा भन्नुभएको छ यू सो मच मलाई पनि सम्झनु भएकोमा सुस्मिताजी अर्को एसएमएस गर्नुभएको छ हाई दादा खान खानुभयो त मी युनिसा रुम्बा फ्रम हेटौँडा सत्र रातोमाटीबाट माई एसएमएस मेरो कालीलाई लभ यु भन्न चाहन्छु ओके भाइ दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ समय एकदमै कम छ तपाईँको कमेन्ट र एसएमएसहरू थुप्रै छन् पनि म राख्ने तर्खानमा छु अर्को एसएमएस गर्नुभएको छ युनिसा रुम्बाजीले ह के लिए हाई दादा खाना खानु भयो त मि युनिसा रुम्बा फ्रम हेटा सत्र रातोमाटीबाट माई एसएमएस मेरो कालीलाई लव यु भन्न चाहन्छु ओके बाबा हाई दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नु भएको हाई दादा के छ खबर आइएम अमिर लामा फ्रम निभो आर दुईबाट आज मेरो मनको कुरा भन्नुपर्दा मेरो मनमुटुमा बस्ने सुशीला स्याङतानलाई आई लभ यु भन्नुभएको छ त्योभन्दा पछाडि पनि उहाँले केही लेख्नु भएको थियो यति मात्र आयो थ्याङ्क सो मच अर्को एसएमएस गर्नुभएको छ हाई दाजु मेरो नाम समीर जुन मेरो प्यारी मायाले सुबिनाले राख्नु भएको हो उहाँले फेरि गर्नुभएको रहेछ थैंक यू सो मच मैं अगली पढ़ी सकेंगे फेरी अगि को भाव झन थोर आयो <laughs> समीरजी थैंक यू सो मच तभी को ये एसएमएस को लगामी दिन में ये एसएमएस को हमें अपेक्षा करमेंट राख्दु मैं कमेंट कर कसले गर्नुभएको छ रोमियो अर्जितजीले यो जुनैली रातको न्यानो माया अनि मीठो सम्झना छ केवल तपाईलाई, अनि मेरो मनमुटुको साथीहरूलाई नि जो अहिले रेडियो सर्भर सुनेर आफ्नो मायालोलाई एन्ड आफन्तलाई आफन्तजनको यादमा सम्झिदै बसिरहनु हुने साथीहरूलाई म सन्तोष नगरकोटी हटियादेखि मेरो म्यासेज भन्नुपर्दा मेरो सपनीमा आइरहने ड्रिम गर्ललाई धेरै दिन भयो आउन त छोडेँ कि छेउ छो, खै किन हो उसलाई नै देख्दा सपनीमा आत्तीने गु न सो उसके भूटिश दादा बाई टेक केयर मिस यू गुड नाइट भन्न थैंक यू सो मच तब कमेंट को लगीगरी अर्क कमेंट कर हाँ ऐसा अविरल अविरुल प्रेमीजीले यमराजको नजरमा म परी भनेको नजरमा म न भने कहिले नफर्किने गरी न भने यमराजको नजरमा म तिम्रो विवाहमा बधाइदिन आउनै सुप्रिय संसार सुन्ने लागे खुदखुसी गरिनँ भने म नफुल्दै ओलिएर झरिन भने माया भुमरीमा न भने तिम्रो खुसी भएको हेर्न आउनै सुप्रिय तिम्रो विवाहको दिनसम्म मरिन भने भन्नुभएको छ मार्मिक शब्दको यो गजलको लागि धेरै धेरै धन्यवाद छ उहाँ लेख्नुहुन्छ हेलो दादा नमस्ते मि मोटु विहीन मान्छे अविरल प्रेमी मिसन फ्रम निबोटार तामाङ बस्ती नाउँ छितिजपारीको बसाई दुहाकोतारबाट आज मेरो एसएमएस भन्नुपर्दा म जस्तै मोटु विहीन साथीहरूलाई मिस यु एन्ड लभ यु भन्छु फ्रेन्डहरू बबिता मोक्तान युनिसा थिङ बिमला कल्पी सबिना लामा दिदी दिदी दीदी बहनी सा बल लगातार को नाम लिखने भाषा थैंक यू सो मच तब के योग कमेंट को लगी रगामी दिन में नहीं तस्ट कमेंट को हमी अपेक्षा करमेंट कर जहांसम लिखनाभा अलग मैं कता कता के पढ़े कि जो ला एनि तब कमेंट करते होती कमेंट बाकी कमेंटर म एकमा में कार्यक्रम में रख्छूँ अभी एटा सुंदर सांगीतिक आवाज को लगी अलवेदा तुझे तुझे जीना है मेरे बिना सफर है तेरा ये सुता तेरा तुझे जीना है मेरे बिना हो तेरी सारी शोहरा हे तु पेसर मै तुवा तुझे जीना है मेना भुला देना मुझे हे अल्दा जीना तू ही है किनारा तेरा, रा तो सहारा तेरा, रु तरा तसान खुद पे ये तू अपना खुदा शम हु म तुहे तुझे जीना है मेरे बिना तुझे जीना है मेरे बिना हाँ भूला देना मजे निकाने समुद्र सांगीतिक आवाज तब का राखे मैं कार्यक्रम मोठूद देखि मोठी समय में छूँ मैं मा मन भित्र साथी चंद्र तब का सन्देश राखी रखे आज हतार हतार बोलिकु अलग आवाज बस को आभासु तैयार का थुप्रे सब नौ बजे पचास मिनट गईस अब अब हमीसंग लगभग पांच मिनट को समय माक तमेंटर छिटो छिटो राखने कोशिश करूँ ये मसएमएस टूंग्या चाहूँ अब वह एसएमएस रमेंट नगर दिन हो आग्रह गर्न चाहन्छु र अबको क्रममा तपाईँका एसएमएस र कमेन्टहरू यतिखेर <laughs> एसएमएस गर्नुभएको छ समीरजीको पढिसकेको छु मैले हाई दादा मे स्तर स्तर थापा फ्रम पदमपोखरीबाट मेरो एसएमएस मेरो डियर बाबु विजे थिङलाई आई रियल्ली really लभ यु भन्न चाहन्छु दा भन्नुभएको छ थ्याङ्क यू सो मच उहाँले पनि कार्यक्रम सुनिरहनु भएको छ भने एकैछिनमा तपाईँलाई पनि एसएमएस आउनेछ इएएस e -E टिएचईआर स्तर लेख्नु भएको छ मैले केही गलत उच्चारण गरेको भएँ सरी पनि भन्न चाहन्छु त्यसपछि अर्को एसएमएस गर्नुभएको छ आजको लागि अन्तिम एसएमएस मुस्कान शर्मिलाजीले खुसी छु दादा मान्छे हो बाध्यता धेरै हुन्छ दोहोऱ्याइने के, केही फरक पर्दैन मिसी दादा एन्ड दिदीलाई पनि भन्नुभएको छ दिदीले पनि तपाईँलाई सम्झिरहनु भएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि र अब भने मैले एसएमएस बन्द गरेँ तपाईँका केही के कमेन्टहरू थुप्रै छन् केही नभनौँ ती कमेन्टहरूलाई पनि म राख्ने क्रममा छु जति भ्याउँछु त्यति राख्छु अनि नरिसाउनु होला है साथीहरू मैले अरू सबैको पढ्न पाइनँ भने यतिखेर अर्को कमेन्ट गर्नुभएको छ सुजिता तामाङजीले हाई दादा खाना खानुभयो त इट्स मी सुनिता लामा सुनिता रहेछ मैले सुजिता भने क्या माफ गर्नु होला सुनिता लामा फ्रम हेटुङडाबाट ए टु जेड फ्रेन्डलाई मिस यु एन्ड स्पेसली माया लुलाई मिस यु अलर्ट होइन हजुरलाई पनि दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको ला तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ हाउडे केटो म भन्नुभएको छ पानीमा नाम लेखिँदैन लेखे पनि देखिँदैन तिमी भन्थ्यौ नि पत्थर मुटु भनेर पत्थर र पत्थरको मुटुमा लेखेको नाम कहिले मेटिँदैन भन्नुभएको छ यहाँ पैसा हेरेर माया गाँसिन्छ रूप हेरेर माया गाँसिन्छ तिमी भन्छौ मलाई सोजो भइन भनेर तर सोजो र के लेख्नुभयो भने सोझो र ब्रिक्स लेख्नु ब्रिक्स लेख्नु भएको छ बिआरइएक्स र ब्रिक्स र मान्छे पहिल्यै पहिल्यै काटिन्छ भन्नुभएको फ्रम हटिया नेम भन्नुभएको छ उहाँले हावडे नेम चाहिँ हावडे थ्याङ्क्यु सो मच तपाईँको कमेन्टको लागि र वास्तविक नाम चाहिँ के हो हामीले पनि थाहा पान सकेनौँ थ्याङ्क्यु सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ भुवन तामाङजीले हाई दादा सन्चै हुनुहुन्छ मि भुवन तामाङ फ्रम मकवानपुर गरिनौँ मनोकामना आज मेरो सन्देश भन्नुपर्दा अल माई बेस्ट फ्रेन्डहरूलाई उमेश श्याम सुनिता प्रमिला अनुष्का कमला निर्मला सबिना आकाश अस्मी ता लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि र अब भने हामी तपाईँका बाँकी कमेन्टहरूलाई लिन सक्दैनौँ साथीहरूको कमेन्टहरू थुप्रै बाँकी रहे त्यसका लागि म क्षमा प्रार्थी छु र तपाईँका कमेन्टहरूलाई म कमेन्ट पढ्न नपाए पनि तपाईँका सम्पूर्ण एसएमएसहरू भने कमेन्टहरूको नाम भने लिन गइरहेको छु यतिखेर हामीलाई थुप्रै साथीले कमेन्ट गर्नुभएको थियो कमेन्ट गर्नुभएको थियो तामाङ विमलाजीले थ्याङ्क यू सो मच विमल बिरइ चमलागा गाईजीले कमेन्ट गर्नु भएको थियो थ्याङ्क्यु सो मच युनिसा राईजीले कमेन्ट गर्नु भएको थिएँ थ्याङ्क यु सो मच त्यसै गरी एसके यादवजीले कमेन्ट गर्नुभएको थिएँ थ्याङ्क्यु सो मच गोकुल माझीजीले कमेन्ट गर्नुभयो थ्याङ्क यू सो मच जुन राईजले कमेन्ट गर्नुभएको थियो थ्याङ्क्यु सो मच निर्मला इलामीजीले कमेन्ट गर्नुभयो थ्याङ्क्यु सो मच सुधीर लामाजीले कमेन्ट गर्नुभयो थ्याङ्क्यु सो मच इम्टी माइन्ड भन्नुभयो उहाँको नाम सपना फ्रम पदम पोखरी उहाँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी भुवन तामाङजीले दोहोऱ्याएर गर्नुमाथि थ्याङ्क्यु सो मच लिङ्गदिन कान्छाजीले कमेन्ट गर्नुभएको थियो पार्थिभरा मिडियाको रूपबाट उहाँलाई पनि धेरै धेरै धन्यवाद चित्र कुरुङ माङजजीले कमेन्ट गर्माथि थ्याङ्क सो मच अभि लामाजीले कमेन्ट गर्नुमाथि थ्याङ्क यू सो मच गोकुल माझीजीले कमेन्ट गर्नुभएको थियो थ्याङ्कयू सो मच र गोकुलजीको भोलि कार्यक्रम अनुरागमा पनि तपाईँको भावनात्मक अनुराग छ भनेर पनि जानकारी दिन चाहन्छु अनु तामाङ थोकरजीले कमेन्ट गर्नुमाथि थ्याङ्क्यु सो मच अर्जुन दाहालजी दुलालजीले कमेन्ट गर्नुमाथि थ्याङ्कयू सो मच अविरल प्रेमीजी ले कमेन्ट गर्नुभएको थियो यहाँलाई पनि धेरै धेरै दे धन्यवाद कृष्ण आर्यनजीले कमेन्ट गर्नुभएको थियो थ्याङ्क यू सो मच र अरू कसैले गर्नुभएको थियो कि म एकचोटि सर हेरिरहेको छु अह विमल बिराहीजीको पनि मैले भनेन यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद जसले कमेन्ट गरिदिनु भयो त्यसै गरी कार्यक्रममा एसएमएस गरेर साथ दिनुहुने तपाईँ सम्पूर्ण साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण साथीहरूलाई पनि धेरै धेरै धन्यवाद छ भन्दै कार्यक्रमको व्यवसायबाट म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री त जगी म बात बन गई्क म इश् मेरी जात बन गई बात बन गई इश्क मजहब इश्क मेरी जात बन गई सपने तेरी चाहतों के सपने तेरी चाहतों के देखता हूं अब कई दिन है सोना और चांदी रात बन गई ओ, तुम जो आए में बात बन गई